अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय मेगाहर्ज र यो कार्यक्रम नारी सरोकार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा कन्ट्रोल रुममा हुनुहुन्छ विष्णु र तपाईँको साथमा छु म सम्झना कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौँ तपाईँ हामीलाई रेडियो अर्पण एक सय चार इन्टरनेट लाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण गुनामा रहेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरोकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू प्रस्तुत गर्दै आइरहेका छौँ विभिन्न क्षेत्रमा घटेका महिला हिंसा सम्बन्धी घटनाहरू महिलालाई हेर्ने संकुचित दृष्टिकोणको बारेमा पनि हामी चर्चा परिचर्चा गर्नेछौ साथै विभिन्न महिला दिदी बहिनीहरूसँग पनि हामी कुराकानी गर्ने गर्दछौ महिलाहरूले गरेका साहसिक कार्यहरूको बारेमा पनि हामी जानकारी दिँदै आइरहेका छौँ आज हामीसँग हुनुहुन्छ महिला नगर सम्न्वय समिति रत्नगरको उपाध्यक्ष तीर्थमाया पौडेल तीर्थमा हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा धन्यवाद र यहाँले तिन आज भने के गरी बिताइरहनु भएको अहिलेको वर्तमान परिवेशमा अहिले यतिखेर हामी महिला नर समिति र नगरपालिकामा म आफै तिन चार महिना मात्रै भूमि स्थानीय विकास मन्त्रालयलाई चाहिँ पठाएको यो बिचमा हामी दुई तिन तिन चारवटा कार्यक्रमहरू प्रभावकारी ढङ्गले गऱ्यौँ आठ मार्चको कार्यक्रममा चितवन जिल्लाभित्र भएका हरेक महिला राजनीति हरेक राजनीति सङ्गठनमा भएका महिलाहरूदेखि हरेक संस्थाका महिलाहरू महिलाको केसमा हामी एक ठाउँमा छौँ भन्ने एउटा सन्देश दिउँ संयुक्त रूपबाट कार्यक्रम गरेर त्यस्तै गरी महिला हिंसा ने यो नेपालमा दिनाधुन बढ्दै गइरहेको छ यसलाई चाहिँ सरकारी स्तरबाट चाहिँ प्रशय कतै भएको हो भने पनि त्यसलाई चाहिँ यसको अधिकार यसलाई कानुनी खाडामा ल्याउने यस कारणको सवाल फितलब भयो भन्ने हिसाबले दबाब दिनुको लागि पनि एउटा संयुक्त रूपबाट कार्यक्रम गऱ्यौँ त्यस्तै अहिले अन्तमा आएर भर्खरै मात्रै महिलाहरूको लागि एउटा राज्यको राज्य सञ्चालन गर्ने प्रक्रियामा एउटा कर्मचारी लेबलबाट महिलाहरूमाथि नपुग्नु अर्को राजनीतिक हिसाबले पनि महिलाहरूलाई माथि चाहिँ तँसम्म ला, लान नसक्नु राजनीति हिसाबले पनि निम्ति नलाने कारणले गर्दाखेरि महिलाहरूलाई अब राजनीति मात्रै होइन यो कर्मचारी लेभलमा पनि उनीहरूलाई हामीले माथि लानुपर्छ भन्ने हिसाबले महिलाहरूलाई सहयोग गर्ने हिसाबले म यो लोकसेवा तयारी पछि हामी भर्खरै समापन गऱ्यौँ त्यस पछाडि दुई तिनवटा घटनाहरू घटे निशा ढकालको केसदेखि लिएर दुई तिन घन् गं, घन्टा चाहिँ चक्कजामै भयो थुप्रै महिला दिदीबहिनीहरूले चाहिँ ठुलो योगदान गर्नुभयो निसाको लागि सबैजना जुटेर अन्तमा हामीले उहाँलाई न्याय दिलायौँ यिनै घटनाहरू यस्तै गर्दै आजको दिने चर्चाहरू आजसम्म घटिरहेका छन् महिला नगर समन्वय समितिको रत्नगर उपाध्यक्ष हुनुहुन्छ र महिला नगर समन्वय समिति गठनको मुख्य उद्देश्य चाहिँ के हो महिला नगर समन्वय समितिको मुख्य उद्देश्य चाहिँ नगरपालिकाहरूमा महिला विकास कार्यक्रममा मूल प्रा मूल प्रवाहीकरण सशक्तिकरण तथा समन्वयिक विकास गर्न आवश्यक सम, समन्वयकारी भूमिका निर्वाह गर्ने एउटा भयो त्यस्तै गरी स्थानीय स्तरमा सरकारी स्थानीय निकाय तथा गैर सरकारी संस्थाबाट सञ्चालित महिला विकासका कार्यक्रमहरूको तर्जुमा कार्यान्वयन तथा अनुगमनमा समन्वय र सहजीकरण गर्ने जस्तो रत्नगरमा चाहिँ रत्नगरमा हुनुहुन्छ रत्नगरमा चाहिँ महिला हिंसाका घटनाहरू अथवा महिलाहरूलाई चाहिँ महिलाहरूको स्थिति चाहिँ कस्तो देख्नु भएको नै हामी क्षेत्रमा हेर्दा दुई चारजना महिलाहरू मात्रै स्वतन्त्र भएको हो कि जस्तो देख्छौँ ग्रामीण बजारभन्दा बाहिर जाँदाखेरि पनि धेरै दयनीय अवस्था छ जहाँ सुकुम्बाी अलि बढी छन् त्यहाँ चाहिँ चे चेतनाको अभाव अलिक कम छ त म यो ग्रामीण एउटा रत्नगर नगरपालिका ग्रामीण नगरपालिका हो त्यसमा पनि यसमा चाहिँ महिलाहरूको अवस्था एकदम दयनीय अवस्थामा देख्छु म चाहिँ जस्तो हुन्छ नि यो रत्नगरमा चाहिँ के कस्तो प्रकृतिको मैला भएको छ आ, यो घरेलु हिंसा पहिलो मुख्य घरेलु हिंसा भयो त्यस पछाडि आर्थिक राजनीतिक हिंसाहरू भयो त्यस पछाडि यो सामाजिक आर्थिक राजनैतिक यी हिंसाहरू चाहिँ बढी प मुख्य गरी बढी चाहिँ घरेलु हिंसा देखेको छ जस्तो हिंसा त छँदैछ जस्तो महिलाहरू चाहिँ आर्थिक पक्षमा यो सामाजिक स्तरमा राजनीतिक पक्षमा चाहिँ उनीहरूको सहभागिताहरू भनौँ उनीहरूको अवस्था चाहिँ कस्तो छ यो एकदम भन्न त नेपाल सरकारले तेत्तिस पर्सेन्ट चाहिँ नियुक्ति गर्ने ग्यारेन्टी गर्ने भन्या छ कतिपय महिला सङ्गठनले पचास पर्सेन्ट चाहिन्छ तेत्तिस पर्सेन्ट पुगेका छैन भन्ने अवस्था छ तर ठ्याक्कै नियुक्ति गरेको अवस्थामा हेर्ने हो त कानुनको अवस्थामा हेर्नु त पाँच दस भन्दा पाइँदैन महिलाहरूको सहभागिता चाहिँ सहभागिता त्यही त महिला हरेक संस्थाहरू महिलाको सहभागिता त्यही आठ दस पर्सेन्ट पाँच भन्दा छैन तेत्तिस पर्सेन्ट भनेको अवस्थामा चाहिँ किन यस्तो हुन नसकेको होला एक त यो पुरुष प्रधान समाज प सोच र चिन्तन त्यसले गर्दा पनि होला कतिपय महिलाहरूको क्षमता पनि एउटा त्यो संस्कारले गर्दा महिलाहरूको क्षमता अभिवृद्धि हुन सके अवस्था छैन एउटा प्राकृतिक हिसाबले महिलाहरू पछाडि परेका छन् त्यस्तै गरी अर्को के छ भने यो पुरुषहरूले महिलाको नेतृत्व स्वीकार नसक्नु महिलालाई चाहिँ उनीहरूलाई चाहिँ इन्द्रेज गर्न सक्षम छैनन् भन्ने जुन आँखाले हेरिन्छ यो पनि हो जस्तो मलाई लाग्छ जस्तो अब होइन अवसर पाउँदा पनि महिलाहरू चाहिँ नगर्ने खालको सक्दिनँ भन्ने सोच पनि हुन्छ त्यो आत्मबल कमजोर पनि होला महिलाहरू किनभने अहिलेसम्म तँ घटनाहरू त्यति धेरै छैन महिलाहरूमा एक त आत्मबल कमजोर पनि छ त्यसलाई पनि हामीले चाहिँ म सक्छु म किन नसक्ने भन्ने फ्री कम्पिटिसनमा आउन पनि सक्नु पऱ्यो एक त उसले आफ्नो क्षमता अभि भने किन नसक्ने यस्तै घटनाहरू हेर्दा थुप्रै महिलाहरूले साहसी कामहरू गरेका छन् त्यस्तै चाहिँ गरेर त होइन नि नेपालकै इतिहासमा हेर्दै जाँदाखेरि हामीले अहिलेसम्म आउँदाखेरि महिलाहरू चाहिँ महिलाहरूले घर छाउनु हुँदैन भनी दस वर्ष यो जनयुद्धको क्रममा हेर्दाखेरि गोर्खाबाट चाहिँ जेल भएर भागा छन् महिलाहरू कतिपय जेल तोडेर भाग्नु सफल भएका छन् उनीहरूको अहिले अन्तर्राष्ट्रिय स्तरमा महिलाहरूले फोटो राखेर रा चाहिँ गाना गएको अवस्था छ सपना भुजेलहरूदेखि लिएर त्यस्तै ते गरी रोलपालि बीर, ती महिलाहरू जहिले साहसिक बिर वीरता प्राप्त गर्नुभएको छ जहाँ उनीहरूले महिलाहरू अहिलेसम्म आउँदा महिलाले बन्दुक छुन हुँदैन पड्किँदैन भन्ने थियो अहिले महिलाहरूले के भने फिल्डमै देखाइदिइसके कि देखाइसके आखि यी भने भ्रमहरू हुन् हामफालौँ हामफालिसकेपछि सकिन्छ महिलाहरू हामी योजनामा अगाडि साह्रो भने महिलाले लाग्छ योजना सफल बनाउन पुरुषभन्दा महिलाहरू सक्षम हुन्छन् जस्तो रत्नगर क्षेत्रकै कुरा गरौँ होइन यो रत्नगरमा चाहिँ महिला हिंसा भन्नुभयो घरेलु हिंसा चाहिँ बढी भन्नुभयो होइन अरू <laughs> अरू हिंसाहरू चाहिँ कस्तो कस्तो प्राकृतिक हिंसाहरू देख्नु छ यो घरेलु हिंसा एउटा भयो त्यो अन्तर्गत पनि राजनीतिक हिंसा राजनीतिमा महिलाहरूलाई ल्याउ अगाडि ल्याउनै चाहँदैन पुरुषहरूले जहाँ राख्दा पनि हरेक मिटिङहरूमा राजनीतिक हिसाबले नियुक्ति हुन्छ त्यहाँ पुरुषहरूले महिलालाई ल्याउनै चाहँदैन एउटा त भयो अर्को त्यसपछि राजनीतिक हिंसा छ राजनीतिमा आर्थिक हिंसा छ आर्थिकमा पनि महिलाहरूलाई समान अधिकार छैन पुरुष छोरा र छोरीमा समान अधिकार छैन त्यस्तो गरी आर्थिक भयो त्यस पछाडि राजनीतिक भयो सामाजिक हिसाबले पनि हिंसाहरू भएका छन् जस्तो हाम्रा धार्मिक संस्कारहरू कुसंकारहरू हिन्दू धर्मदेखि लिएर यिनीहरूले पनि चाहिँ महिलाहरूलाई हिंसा गरेको छ धर्म धार्मिक कुराहरूले पनि महिलाहरूलाई जस्तो सुस्तानीको व्रत बस्ने त्यस पुरुषको आयु बढाउने भन्ने एउटा पुरुषको लागि महिलाले कति धेरै योगदान गरेको हुन्छ भने पुरुषले चाहिँ अहिलेसम्म धर्ममा हेर्दाखेरि सुस्थिर सुस्तानीको व्रत कर्तादेखि लिएर महिलाले चाहिँ महिलाको लागि पुरुषले यो गर्नुपर्छ भने अहिले पनि धर्म धार्मिक ग्रन्थहरूमा चाहिँ पाइएको अवस्था छैन त्यसले पनि हिंसा भइरहेको छ जस्तो यस्ता विभिन्न किसिमका विभिन्न प्रकृतिका हिंसाहरू छन् होइन मैलामाथि जस्तो यसलाई चाहिँ रोक्नलाई यसलाई हटाउन चाहिँ के गर्नु पर्ला पहिलो कुरो महिलाहरू अब सक्षम आफै सक्षम हुनुपऱ्यो चेतना अभिवृद्धि गर्नुपऱ्यो जुन चाहिँ पितृ शामा सोच र चिन्तन छ त्यसलाई चाहिँ अधिकार कसैले दिँदैन अधिकार लडेरै लिने अधिकार लिनुको लागि सबै महिला दिदीबहिनीहरू छिटफुट भएर होइन एउटा सङ्घ सहस्ता केमा हुन्छ पहिला आबद्ध भएर एकबद्ध चाहिँ हुनैपर्छ महिलाको केसमा चाहिँ म यो फलानु यो यस्तो खालको चाहिँ होइन सबै महिला केसमा एकजुट हुनुपर्छ र चाहिँ हाम्रो क्षम क्षमता अभिवृद्धि गर्नुपर्छ एकजुट भएर गऱ्यौँ भने हामी अगाडि बढ्न सक्छौँ जस्तो देखिन्छ नि कि आफ्नै आफ्नै घरमा श्रीमान श्रीमतीकै कुरा गर्दाखेरि श्रीमानले चाहिँ आफ्नो श्रीमतीलाई जिउँदै झलाएको तातो पानी खनाएको अथवा विभिन्न किसिमका हुन्छ नि टर्चरहरू दिएको यस्ता घटनाहरू सुन्नमा आउँछ यस्तो चाहिँ किन हुन्छ यहाँलाई के, के लाग्छ ला ला यो लैङ्गिक विभेदको कारणले पनि हो एउटा त होइन जहाँ नेपालमा यो मैला हिंसा नै मैल मैला हिंसा नै लैङ्गिक विभेदको कारणले भएको भन्छु म चाहिँ अहिलेसम्मको इतिहासहरू हेर्दा उसले जलायो के गरी यो जलाउनुको कारणहरू के भन्ने महिलाहरूले चौबिसै घन्टा श्रम गर्छन् उनीहरूले बिहान दिनहरू बेलुकासम्म बालबच्चादेखि बालबच्चाको स्याहार सुसारदेखि घरका परिवारको सदस्यलाई खुसी बनाउनेदेखि लिएर ऊ चौबिसै घन्टा काम गर्छ तर उसको श्रमको ज्याला छैन अनि उसले काम गरेको समान पुरुष र महिलाले गरेको श्रममा पनि समान ज्याला छैन त्यसले गर्दाखेरि पनि महिलाले आर्थिक हितमा उसको आफ्नो पहुँच पुऱ्याउनु नसकेको कारणले गर्दाखेरि पनि यो घटनाहरू घट्या हो भन्ने मलाई लागेको जस्तो हुन्छ नि अज्ञानता अथवा अशिक्षित महिलाहरू चाहिँ हिंसामा परिरहेका छन् भनिन्छ तर शिक्षित महिलाहरू एउटा कुनै पेसामा आबद्ध महिलाहरू पनि आफ्नो घरमा जाँदाखेरि चाहिँ होइन श्रीमान श्रीमतीसँगै काम गरेको हुन्छ तर पनि घरमा जाँदा सामान पाइन्छ यहाँलाई के लाग्छ त्यो पाइँदैन तपाईँमा यस्तो पाइँदैन तर महिलाहरूले के सोच्नु पऱ्यो घरको काम र पुरुष साथीहरूले पनि के गर्नु पऱ्यो भने सहयोग गरिदिनु पऱ्यो उहाँहरूले पनि यो काम महिलाले मात्रै गरे काममा यो महिलाले यो पुरुषले भने बाटमा छोरै छैन काहीँ पनि छैन दुइटैले सहयोग समान ढङ्गले काम गर्नुपर्छ दुइटैले थाकेको हुन्छ दुइटैले गर्नुपर्छ तर त्यो खालको पाइँदैन र अर्को महिलाहरूले के गर्छन् भने उनीहरूले बुझ्दा बुझ्दै पनि शिक्षित हुँदा हुँदै पनि यो धार्मिक संस्कार यो समाज तोड्न उनीहरूलाई पनि राम्रो हुन्छ समाज हेर्ने दृष्टिकोण कस्तो हुन्छ भने घरमै एउटै परिवारमा सासू हुनुहुन्छ त्यस पछाडि श्रीमान्डु सँगै काम गरिरहेको भने आमाले देख्न सक्नुहुन्न है महिलाले किन सघाएको यस्तो खालको चाहिँ यो पनि उहाँको चाहिँ अज्ञानताको कारणले हो चेतनाको कारण हो उहाँले भन्नुभयो भने अनौठो कुरा होइन त्यसलाई चिर्नको लागि त पुरुष साथीले पनि सहयोग गरिदिनु पऱ्यो एक त महिलाले पनि होइन यस्तो हो भने उहाँले चेतना अव्यदिन गर्नुपऱ्यो कारण ल्याउनु पनि पऱ्यो म के गरी उहाँले कन्भिन्स पनि गर्नुपऱ्यो अब यो काम मैले मात्रै गरेँ होइन उहाँले गर्ने हो भने दुइटाको छलफल पनि हुनुपर्छ छलफल नभएको कि भन्ने पनि लाग्छ मलाई जस्तो कति चर्चाहरू हुन्छ महिला हिंसा होइन ना, नारी हिंसा एउटै कुरा हो जस्तै कहिले पनि पुरुष हिंसा भन्ने कुराहरू त्यति सुनिँदैन जस्तो सोह्र दिन अभियानहरू हुन्छन् विभिन्न दिवसहरू नारी दिवसहरू हुन्छन् होइन यस्तो विभिन्न दिवसहरू मनाउँदा कार्यक्रमहरू गरिरहँदाखेरि पनि महिला हिंसामा कमी भएको जस्तो लाग्छ यहाँलाई महिला हिंसा मुख्य गर्यो अहिले यो मैला हिंसा कमी भा हो कि बढे हो भने दुईवटा परिचर्चाहरू चलिरहेका छन् एक एक थरीले भन्छन् मैला हिंसा बढ्या छ दिनादिन यस्तो घन्टाहरू घट्या छ भन्ने पनि आवाजहरू आइरहेको छ अर्कोतिर भन्यो होइन मैला हिंसा घट्या हो सब अहिले मिडियाहरूले चाहिँ उजागर गर्दै हो महिलाहरूले चाहिँ जब घरभित्रै के अरे बस्थे उनीहरूले भन्न सक्थेनन् तर अहिले उनीहरू बाहिरसम्म आउने सक्ने आँट गरेको कारणले गर्दा यी बाहिरहरू घटनाहरू आइरहेका छन् भनेर भन्ने पनि आइरहेको समग्रमा मैला हिंसा बढेकै छ दण्ड हिंसाको चाहिँ अन्त्य भएको छैन मैला हिंसा बढेकै लागेछ मलाई पनि जस्तो हुन्छ नि महिला हिंसा हुन्छ जस्तो बलात्कारको केसदेखि लिएर विभिन्न किसिमका हिंसाहरू हुन्छ महिलामाथि होइन र त्यसलाई चाहिँ सामान्य रूपमा हेर्नाले पनि महिला हिंसा चाहिँ बढेको छ चा भनिन्छ नि साँच्चै यो सामान्य महिला त्यही त यो महिलाहरूलाई सामान्य बलात्कारदेखि लिएर त्यस पछाडि टिकाटालो गर्ने छोडिदिने विवाहदेखि लिएर यो घटनाहरू धेरै छ सामान्य ढङ्गले यो महिलाहरूले के गर्न सक्छ र यिनीहरूलाई जे गर्दै पनि हुन्छ भन्ने उनीहरूको चेतना छ नि त्यसले गर्दाखेरि पनि हो यो घटनाहरू घट्या हो महिलाहरू जस्तो बलात्कार भएको छ अनि अलिकति महिलाहरू पनि के हुनु पऱ्यो अहिले एक्काइसौँ शताब्दीमा आइसके पछाडि अलिक अलिक बढी चाहिँ यो बलात्कारहरू हुने सवालमा महिलाहरूका ड्रेसअपहरूदेखि लिएर गेटअपहरू पनि उहाँहरूले चेन्ज गर्नुपर्छ तर थोरै थिएँ त्यस्तो खालको लगाउनुहुन्न अर्को आत्मबल हुनु पऱ्यो कि आत्मबल उहाँहरूले के गर्नु पऱ्यो भने कमसेकम मसँग एउटा पुरुष आयो भने म एउटा मैला चाहिँ मसँग एउटा पुरुष आए म किन नलड्ने कमसेकम उसले फाइट अलिकति आँट गर्नु पऱ्यो कि लत्रक्क पऱ्यो भने हेप्छ हेर्नुहोस् अलिकति उसले आत्मबल पनि अलिक डह्रो बनायो भने उसले एकजना पुरुष होइन दुईजना पुरुष पनि उसलाई सक्छ तर उसले आत्मबल चाहिँ दह्रो बनाउनुपर्छ जस्तो कानुनी प्रक्रिया छ नि जुन यो महिला हिंसा घटिसकेपछि महिला हिंसा भइसकेपछि अब त्यो पीडकलाई चाहिँ होइन कारवाही गर्ने प्रक्रिया चाहिँ कस्तो देख्नु भएको छ त्यो के ठिक छ त्यो प्रक्रिया त्यो एकदम दयनीय अवस्थामा छ एउटा त कानुनहरू बनाएको छन् घरेली हिंसा कसुरे एन दुई पनि भर्खर चाहिँ कानुन भएको छ कानुन बनेको छ तर कानुन एउटा कानुन नेपालमा कानुनको अभाव होइन कानुन कानुन समस्या फितलो भएको छ कानुनी समाजमा एउटा त के हो त भन्दा हरेक हिसाबले तिनीहरूलाई संरक्षण दिनु अपराधीहरूलाई राजनीतिक हिसाबले हुन्छ कि के हुन्छ अब अलि बढी चाहिँ अपराधीहरूलाई संरक्षण दिने प्रक्रियाले गर्दाखेरि पनि त्यहाँसम्म पुग्दा एउटा महिलाले पहुँच पुऱ्याउनु सक्दैन कानुन खेल एउटा माग कताबाट जाने के गर्ने भने उनीहरूलाई अनौलतामा हुन्छन् कहाँबाट जाँदा हामीले न्याय पाउँछौँ भन्ने था था उनीहरूलाई थाहा छैन अनि अर्कोतिर के हो त भन्दा अपराधीलाई यही पुष्प समाजमा हरेक हिसाबबाट संरक्षण भएको छ अपराधीलाई दण्ड दिनुपर्छ कारवाही गर्नुपर्छ यस्तो गर्नुपर्छ भन्ने माग एकातिर हुँदाहुँदै पनि अझै बढी चाहिँ संरक्षण दिने ढङ्गले अगाडि बढेको कारणले गर्दाखेरि पनि यस्ता समस्याहरू निम्तेका छन् जस्तो अहिले पछिल्लो समयमा विभिन्न किसिमका घटनाहरू घटिरहेका छन् महिलामाथि होइन यो बलात्कार भन्ने केसहरू अथवा महिलाहरूलाई दबाउने होच्याउने यस्तो प्रकृतिहरू चाहिँ जस्तो सानै उमेरदेखि चाहिँ आमाबाबुले नै छोराछोरीलाई दिने स्वतन्त्रता हुन्छ नि छोरीलाई चाहिँ अलिकति कडाई गर्ने यस्तो लाउनुहुन्न यता जानुहुन्न भन्ने यस्ता कुराहरू छोरालाई चाहिँ फ्री ल छोरामा चाहिँ जाउ तिमी त गर्न सक्छौँ यस्तो यस्तो कुराले पनि पछि गएर ठुलो भइसकेपछि पनि त्यो केटा मान्छेहरूको सोचमा चाहिँ परिवर्तन आउँछ भनिन्छ नि एकदम ठिक कुरा गर्नु हामी यो सानै बच्चादेखिबाट दुईवटा बच्चाहरू छन् घरमा छोरी जन्मियो भने हामीले उसलाई खेलाउने कुरा गुडिया त्यसपछि भाँडाकुँडी यस्तो खालको दिन्छौँ हामीले हामीलाई जानेर अथवा नजानेर हामीले त विभेद नै गरेकै छौँ एउटा दिन्छौँ अनि छोरा जन्म्यो भने उसलाई हामीले बन्धुक गाडी यस्तो खालको खेलाउन सुरुवातबाटै नै हामीले खेलाउनबाट नै चाहिँ अन्तर गरेका हुन्छौँ जानेर अथवा नजानेर कतिपय अवस्थामा त्यो गरेका हुन्छौँ यो गरौँ बेठिक हो अनि त्यस पछाडि आएर छन् एक आध दुई चारजना मान्छेहरूले हामीले नगरौँला तर समग्रमा हेर्दाखेरि त्यो खालको अवस्था छ खेलाउनदेखि लिएर उसले पढ्ने सवालमा नानी ना तिमी छोरी भएको कारणले तिमी यस्तो बोल्नु हुन्न यस्तो गरौँ न तिमी त छोरी हो नि भन्यो अनि बाबु तिमी छोरा मान्छे हो तिमी निर्धक्क हुनुपर्छ भने यस्तो खालको चाहिँ छ फेरि त भएर यो गलत प्रक्रिया हो यसले गर्दाखेरि पनि अलिकति समस्या उनीहरूमा सुरुबाटै चाहिँ ए म छोरा हुँ नि भनी ए म छोरी हुँ नि भनी एउटा मनोवैज्ञानिक असर के मनोवैज्ञानिक असर पनि परेको देखिन्छ त्यो गलत हो त्यो हामीले गर्नु हुँदैन अघि भन्नुभयो कि विभिन्न सरकारी गैर सरकारी संस्थामा चाहिँ महिलाहरूको तेत्तिस पर्सेन्ट सहभागिता भन्नुभयो होइन जस्तो तेत्तिस सहभागिता चाहिँ यहाँले कस्तो पाउनु भयो तेत्तिस सहभागिता नै छ त साँच्चै तेत्तिस पर्सेन्ट होइन यो पन्ध्र पर्सेन्टभन्दा देख्दिनँ म चाहिँ अब त झन् पचास पर्सेन्टको धरी आइरहेको छ माघहरू तेत्तिस पर्सेन्ट पुग्दैन हामीलाई पचास चाहिन्छ भन्ने माघहरू पनि अहिले आइरहेको छ तर माघहरू उठाउनु जायज छ माघहरू त बढाउँदै जाने कुराहरू भयो तर महिलाहरूलाई ठ्याक्कै ल्याउने सवालमा चाहिँ तल्लोसम्म ग्यारेन्टी भएको अवस्था पाँच दस पर्सेन्टभन्दा छैन हरेक सङ्घ संस्थामा रत्नगर सवालमा मात्रै होइन अन्य सवालमा नेपालकै सवालमा पनि त्यो त्यति पाँच दस पर्सेन्टभन्दा अवस्था छैन जस्तो यो कानुनी प्रक्रिया भनौँ अथवा राज्य स्तरबाट दिने सुविधा कम भएर हो या स्वयं महिलाहरू आफू कमजोर भन ठानेर कमजोर ठानिएर चाहिँ यस्तो भएको यहाँलाई के लाग्छ एउटा महिलाहरू आफै पनि कमजोर छन् अनि त्यस पछाडि अलिकति अगाडि बढ्न खोज्छन् यो यस्तो हो नि है हल्ला हुन्छ यो बढी यस्तो इज्जत बिज इज्जत जान्छ भन्ने खालको एउटा समाजले मनोविज्ञान तर पनि बनाइदिन्छ अनि अर्को कानुनी निकायबाट जाँदाखेरि महिलाहरूलाई कहाँबाट जाँदा सही ढङ्गले न्याय पाउँछ भन्ने मान्छेमा अनलता पनि छ एउटा चाहिँ एउटा ढङ्गले कहाँबाट जाँदा महिलाहरूलाई सहजीकरण हुन्छ कुन सङ्घ संस्थाले चाहिँ यो केस हल्ला गर्दाखेरि चाहिँ फ्रीमा गरिदिन्छ अनि सल् शुल्कका कुराहरू सामाजिक साँच्चै नै महिलाहरूको आर्थिकमा पहुँच छैन उनीहरूसँग रकम त्यस्तो खालको हुँदैन त्यो कहाँबाट जाँदाखेरि चाहिँ सहजीकरण हुन्छ भने उनीहरू आफैलाई अनुलता छ त्यसले गर्दाखेरि पनि चाहिँ समस्याहरू परेका छन् जस्तो समाजमा महिलालाई हेर्ने दृष्टिकोण चाहिँ सङ्कुचित छ होइन विभिन्न क्षेत्रमा सामाजिक आर्थिक राजनैतिक विभिन्न क्षेत्रमा सङ्कुचित छन् होइन यस्तो दृष्टिकोण हटाउनलाई चाहिँ के गर्नु पर्ला लाग्छ सङ्घको चित एउटा चाहिँ उनीहरूको चेतना अभिवृद्धि नै हो सकेसम्म एउटा चेतना गर्नु पऱ्यो अनि अर्को चाहिँ महिलाहरूलाई यसरी हिंसा यस्तो गर्दाखेरि यस्तो हुन्छ भन्दाखेरि एउटा कानुन पनि ल्याउनुपर्छ के महिलाहरूको बारेमा जे गर्दा पनि छाड जे गर्दा पनि छुट यो चाहिँ हुनुहुँदैन यो कानुन निरूपण पनि कडा ढङ्गले कानुन कार्यान्वयन पनि हुनुपर्छ जस्तो हामी कार्यक्रमको अन्त्यतिर छौँ यो रतेन्द्रपुरमा चाहिँ समग्रमा फेरि पनि भनिदिनुहोस् कि महिलाहरूको अवस्था के देख्नु यहाँले चाहिँ साँच्चै रतनगर नगरपालिकामा हेर्दाखेरि महिलाहरूको अवस्था अहिले पनि दुई तिन दिन हिजै मात्रै घटना घटेको छ यो टाढी र नपातिनमा हाम्रो एउटा बहिनी खनाल बहिनीको अधिकारी बहिनीको घटना घटेको छ त्यस्तै गरी अहिले आउँदाखेरि यो बढी चाहिँ एकदम घटनाहरू दयनीय अवस्थामा छ महिलाहरूको अवस्था एउटा चेतना मान्छेहरू पढेका छन् शिक्षित अवस्थामा पुगे तर कारण हेर्दाखेरि अझै पनि दयनीय अवस्थामा छ महिलाहरू जस्तो हुन्छ नि अब यो घटना घटे पश्चात विभिन्न किसिमका महिलामाथि हुने घटनाहरू घट्छन् है त्यसपछि तपाईँ चाहिँ कस्तो कानुन चाहनुहुन्छ कि यस्तो कानुन बनोस् जब कि महिलाहरूलाई चाहिँ होइन त्यस्तो टर्चर नहोस् अथवा विभिन्न किसिमका बलात्कारका घटनाहरू महिला हिंसाका घटनाहरू चाहिँ कम होस् कस्तो कानुन चाहनुहुन्छ यहाँ यो मैला हिंसा गर्ने मान्छेहरूलाई त मृत्युदण्ड दिनुपर्छ उसलाई मृत्युदण्ड नै दिनुपर्छ केस के हेरिकन उसलाई कडाभन्दा कडा सजाए दिनुपर्छ जस्तो उनीहरू फितलो दुई चार महिना बस्छन् त्यसो जेल बस्छन् आउँछन् अनि फेरि समाजमा त्यस केही पनि छैन उनीहरू घुमिलो हुन्छ समाजले तिरस्कार गरिदिने खालको गरिदियो भने चाहिँ यो घटनाहरू घट्छन् भन्ने लाग्छ अब हामी कार्यक्रमको निकै अन्त्यमा यति अब रेडियोबाट सुनेर बस्नु भने दिदीबहिनीलाई चाहिँ यहाँ के भन्न चाहनुहुन्छ सम्पूर्ण महिला तिन चार महिना मात्रै भो मलाई पठाएको र चाहिँ अहिले अब हामी रत्नगर नगरपालिकाबाट हरेक क्षेत्रमा कार्यक्रम महिलालाई प्रत्यक्ष फाइदा पुग्ने दस पर्सेन्ट पर चाहिँ छुट्याउनै पर्छ बजेट भनेर भनेको छ त्यो कारण त्यो लागि महिलाहरूले कतिपय महिला दिदीबहिनीहरूले पहुँच पुऱ्याउनु भएको होला कतिपय महिला दिदीबहिनीहरूलाई प पहुँच पुऱ्याउनु सक्नुभएको अवस्था छैन भने उहाँहरू आउनुहोस् यसको हाम्रो अफिस छ त्यहाँ आएर तपाईँहरूलाई परेका हरेक समस्याहरूको चाहिँ हामी सक्दो सहयोग गर्नेछौँ तपाईँहरूको लागि भन्न चाहन्छु हुन्छ तीर्थमा आज हाम्रो कार्यक्रममा आइदिनु भयो आफ्नो व्यस्त समय दिनुभयो हामीलाई हामीसँग कुराकानी गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद धन्यवाद डेउडीहरू भन्नाइ तपाईँलाई पनि वहां हूँ महिला नगर समन्वय समिति रत्नगर के उपाध्यक्ष तीर्थमाया पौड़िल हौस ती संगे आज भने कार्यम नारी सरोकार विदा मांगने बेला भैस यहां हमक्रम कस्तो ल कृपया सलाह सुझाव भाई पठान नभूल इतिम हमी सुनेर साथी धन्यवाद रंट्रोल रूम में बस दावधिक मित्र विष्णुला हार्दिक धन्यवाद दीदी तब को आपने साथी मजना छुट्टू हौस त नमस्कार